रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्ल्यू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको विहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेले भेटवार्ता गर्नुभएको छ अमेरिकाको न्यूयर्कमा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइरालासँग भेट गरी बोडेले स्वास्थ्य लाभको कामना गर्नुभएको कंग्रेस नेत्री मृदुला कोइरालाले जानकारी गराउनु भएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि वहाँ उपचारका लागि गत असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो नेकपा मालेको नौ राष्ट्रिय महाधिवेशनमा आजदेखि नीतिगत विषयमा छलफल हुने भएको छ हिजो विभाजन गरिएका समूहमा बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि आजबाट छलफल हुनेछ उन्नाइस समूह मध्ये बाँकी रहेका दुई समूहको टोली नेता चयनपछि छलफल शुरू हुने प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले बताउनु भएको छ हिजो चयन समूहले अध्यक्ष झलनाथ कनारको राजनीतिक प्रतिवेदन महासचिव ईश्वर संगठनात्मक प्रतिवेदन सचिव युवराज गेवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका समूहको टोली नेता चयनमा हिजो निर्वाचन भएको हो नौ समूहमा सर्वसम्मति आठमा निर्वाचन तथा दुई अञ्चलमा अझै विवाद कायम नै रहेको छ केही टोलीमा विवादका कारण दुईजनालाई टोली नेता बनाइएको छ दुई अञ्चलमा निर्वाचन या सहमति कसरी के गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा एके र सुमन प्याकुरेल भेरीमा विष्णु रिजाल र एमलाल कणेलको नाम प्रस्तुत भएको छ दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्ष मण्डलले निर्देशन दिएको छ महाधिवेशनबाट नयाँ कार्य समिति चयन गर्न गरिने भनिएको विद्युतीय मतदानका बारेमा समेत अझै विवाद कायम नै छ संविधानको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति अन्तर्गतको उपसमितिले अबको केही बेरमा साना दलसँग अन्तर्क्रिया गर्दैछ संविधान सभाको चुनावमा भाग लिएका तर संविधान सभाका प्रतिनिधित्व हुन नसकेका दलसँग उपसमितिले छलफल गर्नेछ आज र भोलि दुई दिन छलफल गरेर संविधान निर्माणमा उनीहरूको सहभागिता खोज्ने सम्वाद समितिका सचिव मुकुन्द शर्माले बताउनु भएको छ कंग्रेसका सभासद आनन्द ढुंगाना संयोजक रहनु भएको प्रारम्भिक वार्ता उपसमितिले छलफल गर्न लागेको हो नेपाल र भारतमा आलो पालो आवधिक रूपमा संसालन हुँदै आएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको सुरक्षा सम्बन्धी बैठक आज सकिँदैछ बैठकमा यसअघि भएका निर्णयको प्रगति समीक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल भइरहेको छ आज नेपाल भारतबीचको द्विपक्षीय सुरक्षा सरोकार लगायत सैनिक सामग्री तालिम तथा सूचना आदान विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ दुई दिने बैठकमा भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा चौध सदस्यीय प्रतिनिधि मण्डल तथा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईको नेतृत्वमा 15 सदस्यीय प्रतिनिधि मण्डल सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ अबको केही बेरमा पार्टीकारले बुद्धनगरमा बैठक बस्ने बुझिएको छ बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्र विक्रम चन्दले प्रस्तुत गर्नुभएको फरक प्रस्तावमाथि आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ सभासदहरूले धारणा राख्ने क्रम आज पनि नसकिने भएकाले बैठक लम्ब नसक्ने प्रवक्ता पम्फा भूषालले बताउनु भएको छ आज सदस्यहरूले बोल्ने क्रम सकिए भोलिको बैठकमा अध्यक्ष वैद्यले जवाब दिनुहुने पनि प्रवक्ता भूषालले बताउनु बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष वैद्यले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्तावलाई कार्यदिशा बनाउँदै चन्दको प्रस्तावलाई पूरकको रूपमा लिनुपर्ने धारणा राखेका छन् प्यालेस्तानी युवक मोहम्मद आबु खेदरलाई हत्या गरेको आरोपमा इजरायलले छ जनालाई पक्राउ गरेको छ आफ्ना देशका तीन युवकलाई प्यालेस्तानी चरमपन्थीले अपहरण गरेर हत्या गरेपछि ऋषिमीका कारण उनीहरूले युवकको हत्या गरेका हुन् आरोपीहरूलाई पक्राउ गरे, आरो गरे लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेथ्युनले आफू सधैँ न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ वहाँले अमानवीय तबरले गरिएको हत्याका आरोपीलाई आफूले कुनै बाहनामा उन्मुक्ति नदिने पनि प्रश्न पार्नु भएको छ इजरायली प्रहरीले ती युवकको हत्या राष्ट्रियताकै आधारमा भएको बताएको छ युवकला जीवद जलाएर अमवीय हत्या करें ईजरायल रस्टाइन में दोषीमाथी कारवाही को मांग कार करते विभिन्न क्षेत्र में प्रदर्शन समेत भैया इसेबीच ईजरायल ने गाजापत्ती क्षेत्र में पैलेस्तानी चरमपंथी समूह हम विरूद्व जारी राखि आक्रमण में पड़ी पांच जना को मृत्यु अब अखिल समाचार, 16 च्याम्पियनशीपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया जाने भएको छ पैंतिस दिनको बन्द प्रशिक्षणपछि नेपाली टोली आज वैदेशिक प्रशिक्षणमा जान लागेको हो दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोली जुलाई एक्काइसमा नेपाल फर्कने एन्फाले जनाएको छ विमल घरती मगरको कप्तानीमा रहेको नेपाली टोलीका प्रशिक्षकमा बाल गोपाल महर्जन रहनु भएको छ नेपाल फर्के लगत्तै नेपाली टोली प्रशिक्षणका लागि पुनः कतार र बेल्जियमका लागि प्रस्थान गर्नेछन् सेप्टेम्बर छदेखि बीचसम्म थाइल्याण्डको राजधानी ब्याङ्ककमा शुरू हुने प्रतियोगिताको समूह सीमा रहेको नेपाली टोलीले साविक विजेता उजकिस्तान उत्तर कोरियासँग खेल्नेछ र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चढ्नुको खेल सकिएको छ ब्राजिल जर्मनी अर्जेन्टिना र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् अब सेमी खेल भोलिबाट हुनेछ पहिलो सेमी ब्राजिल र जर्मनी भिन्नेछन् भने पर्सी हुने अर्को खेलमा अर्जेन्टिनाले नेदरल्याण्डसको सामना गर्नेछ सा। अर्पण yes, yes. खबर को साथ में